साढ़े सात बजे सूचना नेटवर्क सीआईएन तैयार पारे सामुदायिक सूचना नेटवर्क CIN को साप्ताहिक कार्रम साझा ने सा केसी संगई दीपक आचार्य नमस्कार कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व सम्म हिमाल पहाड़ तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा ओकालत गर्ने रेडियो कार्यक्रम हो हामी नेपालीहरूबीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालमा खुलेर बहस तथा छलफल गर्न सकोस् भन्ने उद्देश्य कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अखुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत दुई भन्दा बढ़ी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपाल डब्ल्यूडब्लूब्ल्यू डट पनि विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग 245 सय हामी भाग 236 सय छत्तीसदेखि गत साता प्रसारण भएको भाग 244 सम्मका कार्यक्रमको विषयगत निचोड प्रस्तुत गर्छौं यी भागहरूमा भएका छलफल र त्यसका केही मुख्य अंश सुन्दै त्यसको विश्लेषण गर्दछौ साझा भाग दुई सौ छत्तीस में हमी दिगो शांति स्थापना सत्य निर्पण तथा मेलमिलापेता छानबीन आयोग गठन कसरी करने भारे में छलफल कर मानवाधिकार कर्मी चरण प्रसाई र्वंद पीड़ित राष्ट्रीय संजाल का पूर्व अध्यक्ष राम कुमार भंडारी हम स्टूडियो में ह ज का हरेक समुदाय में व्यक्ति परिवार तबई को पीड़ित भाग होइन बेपत्ता पारिएको हो छ हत्या गरिएको छ यातना पाएका छन् मान्छेहरू विस्थापित भएका छन् बलात्कृत भएका छन् ती मुद्दाहरूलाई सम्बोधन नगर्ने गरी र ती सम्बन्धित विषयमा खास गरेर बेपत्ता र यातनाको हामीसँग कानुन छैन बेपत्ता भनेको जबरजस्ती बेपत्ता मात्रै थिएन त्यो अपहरण थियो गैर हत्या थियो र के यातना पनि थियो कब्जामा लिइसकेपछि यातना दिएर भित्र हिरासतभित्र अथवा माओवादी क्याम्पभित्र मान्छेलाई कुटी मारिएको छ भनेपछि त्यो सबै कुरालाई के एउटैले त्यो के बेपत्तालाई त्यहाँ नसमेटेपछि माफी दिने भएपछि त सबै कुराहरू क्षम्य भएर उनीहरूले बलात्कारलाई रणनीतिक ढंग ने राखेण चाहें इसलिए तभी सब तो पीड़कों के उन्मुक्ति पाने देखा एक अर्ग हमें यह प्रक्रिया में जो प्रश्न उठाकर एप्रोच को क्रा हो राजनीतिक दलह माधान खोजे तलब परिवार को तह में अ पीड़ित व्यक्ति को तह इसकों उपाय खोजीएन अथवा तो बाटो रोजिएन हमी हमी सदैं न्याय प्रक्रिया रोजर यह राजनीतिक प्रक्रिया अहमति में हमी सहभागी हो रामी अठाक प्रश्नों को पीड़ित सहभागिता सुनिश्चित कर उन्नीर प्रतिनिधित्व सुनिश्चित कर रामी सबले स्वामित्व ग्रहण करने करी एटा समावेशी प्रक्रिया में लैजाऊ आयोग सवेशी होने देखि चरण प्रसाद जी अब नेक माओवादी अब संसद बाहर उसे विरोधा युद्ध को, को पक्ष हो रब यह अबा प्रक्रिया नलत हो कि अब नेकओवादी बाहर राखे आयोग बनाने प्रक्रिया अगाड़ी बढ़े यो प्रक्रिया नै गलत हो कि अब आ, माँवादी, माँवादी चा। कि यो चाहिँ कसरी नेकपा माओवादीको पक्षबाट चाहिँ यो समस्यालाई कसरी समाधान गर्ने वास्तवमा नेकपा माओवादी माओवादी जो वैद्यले नेतृत्व गर्नुभएको छ हिजो उहाँलाई चुनावमा भाग लिन लगाइएन अथवा गर्ने वातावरण दिएन त्यो एउटा गलत त छँदै थियो यो संक्रमणकालीन न्यायको जुन संयन्त्र बनाउन खोजिरहेको छ यसमा पनि उनीहरूको कन्फिडेन्समा नलिकन वास्तवमा यो पुरा हुन सक्दैन र उनीहरूको पनि यसमा चाहिँ एउटा सहमतिको चाहिँ एकदमै आवश्यकता छ त्यो चाहिँ यसमा छुटेकै छ तर अहिलेको प्रक्रियामा के देखिया छ भने जोसुकै छुटे पनि जसुकैले नमाने पनि हामीले अगाडि बढ्यौँ र यसलाई जबरजस्ती हामी टुङ्ग्याउँछौँ भन्ने एउटा जुन मानसिकता हो र राजनीतिक दलका नेताहरू शीर्षस्थ भनिने नेताहरूले ने चाहिँ जे गर्दा पनि जायज छ जायज हुन्छ र सबै नागरिकले पनि मान्नुपर्छ अन्तर्राष्ट्रिय समुदायले माग्नु मान्नुपर्छ सबै दलहरूले माग्नु मान् भन्ने जुन एउटा गलत एउटा मानसिकताको विकास भएको छ त्यसकै नै यो एउटा प्रतिफल हो भनेपछि यो नटुङ्गिने यात्रा सुरु गरिरहेछ सरकारले होइन यो एकदमै हो यो, यो तपाईँको उसले सबैको सहमति बेगर जसरी जान खोजिरहेछ ऊ चाहिँ वास्तवमा नटुङ्गिने यात्रा भने जस्तै चा। यो चाहिँ तपाईँको एउटा ताकिक निष्कर्षमा पुर्याउने कुरामा चाहिँ ऊ अगाडि बढिरहेको छैन यसलाई बढु अझै यसलाई चाहिँ कम्प्लिकेटेड गर्ने किसिमले ऊ अगाडि बढिरहेछ सरकारले ल्याएको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयक संशोधनसहित बहुमतले पारित भएपछि आयोग गठनको बाटो खोलेको छ संशोधन सहित पारित भएको विधेयकमा द्वन्दकालीन मुद्दा निरूपणका लागि विशेष अदालत गठन गर्ने पीड़ितलाई कुनै सुविधा सहुलियत प्रदान गर्ने वा अन्य उपयुक्त व्यवस्था गर्ने सम्बन्धमा सिफारिश गर्नु पीड़ित वा उसको परिवारको इच्छा वा माग बुझी उन्नी को प्राथमिकता सिफारिस गर्ने भनेर सिफारिश करने छ तस्त पीड़ित को संपत्ति कब्जा व जफत भाग का कारण हन गई वास्तविक क्षति यकीन करी आयोगले सरकारबाट पीड़ितलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने पनि उल्लेख गरिएको छ विस्तृत शान्ति सम्झौता अन्तरिम संविधान सर्वोच्च अदालतको आदेश अनुसार नै ऐन आएको सरकारी दाबी भए तापनि केही द्वन्द पीड़ित र मानवाधिकार कर्मीले यसको विरोध गरिरहेका छन् जे भए तापनि अब गठन हुने सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगले निष्पक्ष काम गर्नु सक्नुपर्दछ यसको लागि आयोगमा पनि निष्पक्ष र विज्ञ व्यक्तिहरूको नियुक्ति हुनु आवश्यक छ संक्रमणकालीन न्यायको संयन्त्रबारेको छलफलपछि साझा नेपालको भाग दुई सय हामीले राज्य पुनर्संरचना गर्दा राष्ट्रिय एकता कसरी मजबुत हुन्छ भन्ने बारेमा छलफल गरेका थियौं त्यसपछि साझा नेपालको भाग दुई सय हामीले नेपालको शान्ति प्रक्रिया पूरा गर्नका लागि कुन, कुन काम गर्न बाँकी छ भन्ने बारेमा छलफल गरेका थियौँ द्वंदविद विष्णुराज उप्रेती रधिवक्ता दिनेश त्रिपाठी सहभागी थ्यो अहिले नै ध्वन्द भयो भन्न सकिने त अवस्तै छैन होइन हामी अहिले चाहिँ अत्यन्त जटिल संक्रमणकालीन चौ बाटोमा राजनीतिक पार्टीहरूले अहिले पनि सुझबुझपूर्ण तरिकाले अगाडि बढ़ेनन् भनेदेखि त्यसले जटिलताहरू ल्याउँछ जातीय संवेदनशीलता बढ़ेको छ अहिले होइन साम्प्रदायिक सद्भावमा चाहिँ एकदमै अप्ठ्यारो परिरहेको व्यवस्था छ जियोग्राफिकल आइसोलेसन भन्छ नि जुन चाहिँ भौगोलिक रूपमा चाहिँ छाड़ी पारिएका ठाउँहरूका मान्छेहरूमा एक किसिमको प्रतिक्रियात्मक बनिराखेको छ अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू यहाँ धेरै खेली राखेका छन् यी सबैले गर्दाखेरि हाम्रो अहिले नै शान्ति प्रक्रिया पूरा भएको भन्ने हुँदैन फेरि द्वन्द्व भनेको कस्तो हो भनेदेखि अहिंसात्मक खालको द्वन्द्व समाजमा सधैँभरि रहिरहन्छ द्वन्द्व त मान्छेको मन मस्तिष्कबाट सृजना हुने हुनाले त्यो द्वन्द्व सधैँभरि रहिरहन्छ द्वन्द रहित समाज सम्भव नै छैन हामीले कुरा गर्न खोजेको त हिंसात्मक द्वन्द्व हो हिंसात्मक द्वन्द्व नहुनु मात्रै मा, मा प्रमुख कुरो हो द्वन्दले त सृजनशीलता बढाउँछ द्वन्दले तपाईँको नयाँ विचार ल्याउँछ द्वन्दले विकल्पहरूको खोजी गर्छ द्वन्दले समाजलाई रूपान्तरण गर्न मदद गर्छ यस अर्थमा हाम्रो देशमा हिंसात्मक द्वन्द्व हुनुहुँदैन अर्को द्वन्द सामाजिक द्वन्दै रहन्छ तर त्यसले नकारात्मक प्रभाव पार्नु भएन त्यसले सकारात्मक मा रूपमा मात्रै लानु वैद्य समूहको मात्रै मुद्दा होइन अहिले सवाल होइन सवाल के हो देखि अहिले हाम्रो देशमा पछाडि पारिएका अल्पसंख्यकहरू त्यसपछि गएर महिलाहरू दलितहरू जति पनि राज्यको मूल प्रवाहबाट धेरै वर्षसम्म शताब्दीसम्म बाहिर छन् उनीहरूले यो राज्य मेरो हो यो राज्यप्रति मेरो पनि जिम्मेवारी छ दायित्व छ सहभागिता छ भन्ने खालको अपनत्व विकास गर्नको लागि गर्नुपर्ने कामहरू भएनन् भनेदेखि त त्यसले त सधैँभरि द्वन्द्वको लागि ठाउँ त हिंसात्मक द्वन्द्वको लागि दिनेश त्रिपाठीजी अहिले जुन संविधान निर्माणको प्रक्रिया अगाडि बढ़िरहेको छ र शान्ति प्रक्रियाका नि केही कामहरू अगाडि बढ़ने तर्खरमा छन् यो अवस्थामा चाहिँ तपाईले विश्लेषण गर्दाखेरि नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको काम चाहिँ कसरी एउटा परिपूरकको रूपमा रहेको छ तर त्यो अनुसार अगाडि बढ़ेको छ कि छैन अब पहिला कुरा के हो भने नेपालको शान्ति प्रक्रिया अत्यधिक रूपमा विलम्बित भयो जस्तो संविधान निर्माण प्रक्रिया पनि शान्ति प्रक्रियाकै एउटा कम्पोनेन्ट हो एउटा त्यसको ठूलो हिस्सा हो तर संविधान निर्माण प्रक्रिया नै त्यो अत्याधिक रूपमा विलम्बित हो पहिलो संविधान सभा असफलै भयो दोस्रो संविधान सभाको निर्वाचन भएर अब एक वर्षभित्र संविधान बनाउने कुरो त गरिएको छ तर एक वर्षभित्र संविधान जारी हुन्छ भन्ने कुराको लागि अहिलेसम्म कुनै विश्वसनीय आधार तयार भइसकेको छैन तर शान्ति प्रक्रिया त टुङ्गिहाल्यो अब माओवादीको युद्ध सकियो अब जसरी भयो नि संविधान बनाउला भन्ने जस्तो देखिन्छ नि त दलहरू सभासदहरूको त्यति भनेको जस्तो शान्ति प्रक्रिया नै टुङ्ग्याउने संविधान हामीले बनाउने भन्ने जस्तो जिम्मेवार त देखिँदैन नि अब त्यो कुराको के छ भने त्यसको मूल्य र मान्यतालाई शान्ति प्रक्रियाको जुन आधारभूत तत्वहरू हो र विशेष शान्ति सम्झौता हो त्यसलाई पूर्णतया आत्मसात गर्न, गर्न सकेको देखिँदैन जस्तो एउटा के हो भने एउटा त शान्ति प्रक्रियाकै संविधान बाहेक पनि अरू पनि अनफिनिश एजेण्डाहरू छन् जसको सम्बोधन भएको छैन त्यो नै एउटा पाठो छ जस्तो भन्नुहोस् अहिले पीड़ितहरूले न्याय परिपूरण पाएको छैन उनीहरूलाई सत्य स्थापित भएको छैन सत्यनिरूपण सम्बन्धी जुन कानूनहरू पास गरिएको छ त्यो नै एकदमै ठूलो विवादमा छ त्यसलाई नेपालका पीड़ितहरूले स्वीकार गर्ने अवस्था छैन मानवाधिकार समुदायले स्वीकार गर्ने अवस्था छैन द्वन्दका घाउहरूको समाधान गर्न र पीड़ितहरूलाई राहत दिने कामका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम बाँकी छ भने दिगो शान्ति कायम गर्ने मूल दस्तावेज संविधान जारी गर्ने बाँकी छ यसले गर्दा नेपालको शान्ति प्रक्रिया अझै लम्बिने देखिन्छ शान्ति सम्झौतामा भएको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने सेनाको लोकतान्त्रिकरण गर्ने जस्ता बुदामा दलहरुको अझै ध्यान जान सकेको छैन नेपाललाई संघीय प्रदेशहरूमा विभाजन गर्दा र शक्तिको बाँडफाँड़ गर्दा कसरी दिगो शान्ति कायम हुन्छ भन्नेमा सबै सजग हुनु आवश्यक छ शान्ति प्रक्रिया पूरा गर्नका लागि कुन काम गर्न बाँकी छ भन्ने बारेको छलफलपछि साझा नेपालको भाग दुई मा उनाचालिसमा हामीले कृषि पेसामा कसरी आकर्षण बढ़ाउने र साच्चै किसानलाई फाइदा पुग्ने कृषि नीति कसरी बनाउने भन्ने बारेमा छलफल गरेका थियौं राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी र कृषि विज्ञ कृष्ण पौडेल किसानहरूले अहिले जुन साना किसान र सीमान्तकृत किसान जो, जो भूमिहीन किसान यिनका बारेमा यी छन् भन्ने कुरा नीति निर्माण तहमा रहेका चाहिने चाहे नीति नि, निर्माण तहमा रहेका सरकारी संयन्त्र होस् या चाहिँ कृषिका नाममा काम गर्ने संघ होस् तिनीहरूले प्रत्यक्ष रूपमा गरेको कृष्ण प्रसाद पौडेलजी नेपालमा भएका कृषि सम्बन्धी जुन संघ संगठन छन् तिनीहरूले गर्नुपर्ने खास गर के हो अहिले के गरिरहेछन् अब यस्तो हो नेपालका किसान संगठनहरूको कुरा गर्दा अब नेपालमा भनौँ न धेरै के साठी वर्षभन्दा पहिलादेखि होइन अब यो सिमु होइन वामपन्थी आन्दोलन समाजवादी आन्दोलन जे जे नाममा भने पनि अब यिनीहरू किसान र मजदूरका संगठनका आधारमा निर्माण भएका हुन् त्यसले गर्दाखेरि उनीहरू होइन ना जसका नामबाट होइन ना यत्रो राजनीतिक सत्ता उपलब्ध हुन्छ उनीहरूलाई छोडेर होइन हामी किसानका पक्षमा छैनौँ भन्न <laughs> त उनीहरूले सक्दैनन् होला त्यसले गर्दाखेरि उनीहरूलाई किसान संगठन वा मजदुर संगठन नामका भातृ संगठनहरू चाहिन्छ अब राजनीतिक पार्टीका सङ्गठनको एउटा सीमालाई हामीले बुझ्नुपर्छ होला अन्यथा भन्ने भन्दा पनि के हुन्छ भने यिनीहरू अब कार्यकर्तामा आधारित संगठन वन्न हुन् अब कार्यकर्ता भनेपछि अलि टाठापाठा अलि पहुँच हुने र केही गर्न सक्ने नै हुन्छन् आम किसानको तुलनामा त्यसो हुँदाखेरि अब यो टाटा बाटा कार्यकर्ताको सङ्गठनले अब किसानका लागि गर्ने कि आफ्नै लागि गर्ने भन्ने प्रश्न त्यसैले म के भन्छु भने उहाँहरूले अलिकति होइन आम नेपाली किसान मजदुर होइन आम नेपाली जनसमुदायको हितको पक्षबाट हेर्ने हो कि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको वार्षिक घर गर परिवार सर्वेक्षण दुई हजार सत्तरी का सत्तरीका अनुसार कृषिमा अझै सडसठी प्रतिशत नागरिक निर्भर रहेका छन् यति धेरै नागरिक निर्भर रहेको कृषिको राम्रो विकास गर्न सके खाद्यान्नमा बढ़दै गएको परनिर्भरतालाई घटाउन सकिन्छ अनि घाटाको पेसा भएको कृषिलाई नाफाको पेसा बनाउन सक्यो भने रोजगारका लागि विदेश नै थाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ सरकारले नीति तथा कार्यक्रम बनाउँदा र बजेट छुट्याउँदा सदै कृषिलाई प्राथमिकता दिएको भन्ने गर्दछ तर ती कार्यक्रम र बजेट वास्तविक किसानकोमा पुग्न सकेको छैन अझ ठूला ठूला फार्म संचालन गर्ने ठूला व्यवसायहरूले मात्रै कृषि सहुलियत र ऋण पाउने र साना किसानले कुनै पनि सुविधा नपाउने नीति सरकारले अप्नाइरहेको छ साझा नेपालको भाग दुई सय चालिसमा हामीले संविधान सभामा पेश भएको पुरानो संविधान सभाको राज्य पुनर्संरचना सम्बन्धी विवादलाई कसरी समाधान गरी समयमै संविधान जारी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थियौं छलफलमा नेकपा एमालेका सभासद आनन्द पोखरेल नेपाली कांग्रेसका सभासद मदन बहादुर अमात्य र सभासद प्रेम बहादुर सिंह सहभागी हुनुहुन्थ्यो विकास निर्माणमा परेको प्रभावको बारेमा छलफल गरेका थियौ छलफलमा सोलुखुम्बु जिल्लाका स्थानीय विकास अधिकारी लक्ष्मण ढकाल नेपाली कांग्रेसका सोलुखुम्बु जिल्ला सभापति आंगेलु शेर्पा र एकीकृत माओवादीका नेता महेश किराती सहभागी हुनुहुन्थ्यो कतिपय अब स्थानीय होइन गाउँमै बसेर काम गरिरहेको अवस्था पनि छैन अब यो अहिले ठ्याक्कै गाउँमा छन् भनेर